जननी सुत चारित्र धर्य भावना का तंतु आसक्ति का तंतु बलियो डोलीको रूपमा बनाएर मेरो चरणमा मनलाई ल्याएर बाँधिदिने मैलाई सोच्ने मेरै चिन्तन गर्ने त्यस्ता भक्त भयो देखि, त्यस्ता भक्तहरू त मेरा यति प्यारा हुन्छन् महाराज परीक्षितजी हे मेरा भक्तजनहरू हो लोभी हृदय बसत धन लोभीका हृदयमा क्षण क्षण पल धन बसे जस्तै मेरो हृदयमा प्यारा मेरा भक्तहरू छै भक्तवत सल भगवानको खटाङ्ग महारा दुई मुहुर्त एक मुहुर्तको दुई घडीको समयको सदुपयोग गरेर प्रभुलाई पाइहाल्नु भने हजुरको त महाराज सात दिन छ लामो समय हो भनेर स्थूल रूपबाट सूक्ष्म रूपतिर हुँदै यो सारा विश्व ब्रह्माण्डलाई नि भगवानको विग्रह मान्दै अगाडि बढ्ने प्रेरणा महाराज परीक्षितजीलाई सुखदेव स्वामीले दिनु र यसै सन्दर्भमा देवर्षि नारदजी र लोकपिता महाब्रह्माणीका बिचको संवादको भावना प्रसङ्ग ल्याएर चतुष्लोकी भागवतको रहस्य पनि बताउनुभयो र सम्पूर्ण योगीजनहरू सजग रहेर थाहा पाइ पाइकन जानी जानिकन आफ्नो आत्म संयमको सम्पूर्ण विधि गरेर ब्रह्मरन्ध्रमा प्राणलाई पुर्याएर कसरी स्वेच्छाले शरीर त्यागदछन् त्यसको उत्क्रमण विधिलाई पनि बताइदिनु भयो र त्यसका साथै जगत गुरु वेदव्याखीले पुराण संहिताहरूको निर्माण गर्ने बेलामा कुन विधिले कसरी गर्नुभयो त्यस्तो पुराण संहिताहरूको रचनाको विधि पनि बताएर द्वितीय स्कका कथाहरूको संघार सुन स्वामीले गर्नुहुन्छ र तृतीय स्कको प्रारम्भमा भगवानका परम भक्त दुईजना महापुरुष उद्धवजी र विदुजीका बीचको संवाद बडो सन्दर्भ करुणामय सम्वाद छ त्यसको प्रसङ्ग आउँछ सुखदेव स्वामीले महाराज परीक्षितजीलाई हामीको हे महाराज परीक्षितजी हजुरले मसँग गरेका जस्तै जिज्ञासाहरू बुने समयमा बिजुरजीले मैत्रेयजीसँग गर्नुभएको भनेर कोट्याउनुभयो कुरा महाराज परीक्षितजीलाई उत्सुकताको सीमा रहेन उहाँले भन्नुभएको हो बिजुरजीको र मैत्रीजीको सम्भाव गुरुदेव यो विस्तारसँग सुन्न पाउँ कसरी विदुरजी मैत्रीजी कुन महर्षि मैत्रीजी कस्तो हुनुहुन्थ्यो र विदुरजीले उहाँका गएर के सोध्नुभयो इत्यादि सब कुराहरू सोध्न लाग्नुहाराजी सुखदेव स्वामी उहाँको जिज्ञासाको समाधान गर्दै भन्नुहुन्छ महाराजन समयमा भगवान श्रीकृष्णले आफ्नो लिला समेट्नुभयो प्रस्थान गर्नुभयो त्यस विदुर जी तीर्थ यात्रामा जानु भएको बेला भइरहेको थियो थाहा भएन त्यो प्रसङ्ग विदुरजी किन तीर्थयात्रामा जानुभयो के भनेर उहाँलाई भनेरक्षण बाटोतिर जानु बाटो बचाउने अनेकौँ युक्ति गर्नुभयो विदुरजी विदुरजी महान सन्त हुनुहुन्थ्यो भगवानका परम भक्त हुनुहुन्थ्यो सबैलाई सन्मार्ग दर्शन गराउनुहुन्थ्यो आफ्नै अत्यन्त निकटका स्नेही गौरवहरूलाई महाराज वृद्ध राष्ट्रलाई महारानी गान्धारीलाई सम्झाइरहनुहुन्थ्यो पाण्डवहरूमाथि अत्याचार बढिरहेको एउटा राम्रो भएन महाराज हजुरका छोराहरू दुर्यो धनादि विपरीत मार्गमा चलेका छन् यिनीहरूले जे जे भन्छन् त्यसैमा हा मिलाउँदै हजुरले हिँड्नु हुँदैन पाण्डवहरूको रक्षा गर्नु पर्यो लागि हजुर पिता माता सरा हुनुहुन्छ दुवैजना हजुरका तर्फबाट त्यही कुनै प्रकारका त्यस्ता थिचोमिचोका गुरूहरू कुराहरू भन्नुहुँदैन हजुरका छोराहरूले बिगार्दैछन् कुरा या समन लाह कि लाहको घर बनाएर आगमा जलाउने समेतको साह गरे हजुर चुप लागेर बसिराख्नुभयो द्रौपदी जस्तो एउटा प्रतिष्ठित राज बधू कुलबूलाई सभाका बीचमा बेजति गर्नु खोज्यो हजुरले केही गर्नु भएन निवारण गर्नु भएन यो राम्रो भइरहेका छैन हजुर असत मार्गतिर नजानुहोस् यो काम भएन भनेर विदुजी सम्झाउनु तर उता दुर्योधनसँग उसको मामा पर्ने शक्कुनी थियो जो कुटिल थियो अत्यन्त कुटिल स्वभाव भएको योजना योजनाहरू सुनाइरहन्थ्यो दुर्योधनलाई र त्यस्तो अवस्थामा दुर्योधन भने बहकिएर आश्चर्य महाराजलाई बार बार सम्झाउनु हो हजुरको यो छोरो छैन कलम्प हो कुरुवंश हो यसप्रति माया नराख्नु महाराज यो जन्मिँदैखेरि जस्तो आवाज गरौँ पहिला बोली निकालो मुखबाट सबै सुनेर ग्रसित भएका थिए हामी सबैलाई एक एक क्षण याद भइरहेका थियौँ जन्मिलाका कुरा जन्मिने बित्तिकै गदाहरको आवाज यसको मुखबाट निक्लिया त महारा यो सारा वंश विनाशको लागि आएको हो अहिले यत्रो प्या प्रेम स्नेह नदेखाउनु यसको तिम्रो छोरो राजा बनोस् भनेर यसलाई निकालिदिनुहोस् शरीरको कुनै हिस्सा यदि घाउले पीडित हुन पुग्छ र त्यो गर्दा निको हुँदैन भने त्यसलाई काटेर फाल्दैनमा कल्याण त महारा यो विचार गर्नुहोस् यो आधीलाई नपाल्नुहोस् आफ्नो छोरो भएर भन्ने कुरा पनि सुनाउनु भयो बिजुलीले तर युक्त राष्ट्र महाज सुन्दै बेला मन्डो मात्रै हराउँथे हो म विचार गर्छु विद्युत म विचार गरौँ हराउँथे केही गरिहाल्नु सक्दैन एक दिन त सभाको बिचमा नै दुर्योधनकारी बानीहरूलाई लिएर विद्युतले सिकायत गर्नुभयो सबैले उक्सा भन्जा यस्ता कुरा सुनेर बस्द थियौँ यहाँ सभाको बिचमा हाम्रो भन्दा खाने तिम्रो भन्दा गर्ने यसलाई के तिमीले सही राखे खड्काएर यसलाई भनेर उख्छ उनीले दुर्योधनले उठेर भन्नु बिजुर यस्ता कुरा बोल्ने अधिकार तिमीलाई कसले दियो सभामा अन्त चाहिँ हाम्रो खाने पक्षकै पार्ट बोलिन् के अधिकार छ तिम्रो बोल्ने भनेर गरिदिनु अनि बिजुरजीले विचार गर्नुभयो दुर्जनम सुजनी कर्दु यत्री नबी नसक्यो संस्कारेन लसुनम क कर सुगन्धी गरिसी दुर्गमलाई सुदृढ बनाउन यता पनि सकिँदैन उसको हृदय अबसम्म परिवर्तित हुँदैन केही लाग्दैन मूर्खी अब यिनलाई सिकाउनु सजाउनु बेकार हो भन्ने बिदुरजीलाई गाह्रो र अब यिनको सङ्गतमा रहन् यी हरिविमुख हुन् म प्रभुको चरणमा जान्छु यिनीहरूलाई छोड दिन्छु भन्ने निश्चय गरौँ हरि जे सङ्गी पर्जा है प्रभुक्तिर विदुर कर सभा भवनको देखिदिनु आफू तीर्थ यात्राको लागि मङ्गलमय भक्ति भावनाद्वारा हामी प्रेरित भएर दक्षिण भारतका तीर्थहरू मध्य भारतका तीर्थहरू हुँदै हुँदै उत्तराञ्चलका तीर्थहरू धेर पनि प्रभुना कृष्ण घन श्यामेरा Thank <laughs> you. जमनाथजीको त्यो क्षेत्र अति एता पावन थियो यता भगवान् श्री कृष्णका मुखारविन्दबाट अमृतमय ज्ञान उपदेश प्राप्त गरेका उद्धवजी भगवान्ले लिला समेट्न प्रमुखका चरण कमलको विभरि आँसु पारेर प्रमुख चरण बहादुरका सिंह श्रीमा राखेका बद्रिकाश्रमतिर जानको लागि कि जमुनाजीको किनारमा आइपुग्नु भएको थियोजी आउनुभयो अर्कोतिरबाट ते दुईजना महाभागवत एकले अर्काले आलिङ्गन गर्नुको प्रेमालिङ्गन त्यसपछि विदुजीले अत्यन्त श्रद्धाभन्द भएर उद्योगीलाई सुन्नुको उद्योगी हजुर त भगवानका नित्य सधैँ भगवान्को सान्निध्य प्राप्त गरेर धन्य धन्य भन्नुभएका अहिले प्रभुको के स्थिति त कहाँ हुनुहुन्छ द्वारका लागि स्वर्गद्वारका वासीहरूको अवस्था के छ बलदेवी कहाँ हुनुहुन्छ यी सब कुरा सोध्न उद्धवजीलाई भगवान्को विरह सामान्य रूपमा भइरहेको थिएन अत्यन्त व्याकुल हुनुहुन्थ्यो अविर अश्रु कहिले रोकिँदैन थिए त्यस्तो अवस्थामा बिदुरजीले त्यस्तो प्रश्न गर्नुभयो बुद्धजीले भन्नुभयो धेरैजी मलाई प्रभु कृष्णको बारेमा नसोध्नु म यस्तैदेखि लगित छु म केही भन्न सक्ने स्थितिमा छैन कुलको उद्भिन्न सर्वाङ्ग शरीरभरि रोमाञ्च थिए गल गत तन्त्र भन्न सक्ने स्थिति नै थिए उहाँको त्यस्तो अवस्थामा उद्धवजीले अस्वीकार गर्नुभयो विद्रोहीमा भन्न सक्दैन मलाई नसोध्नुहोस् त्यो देख्नुभयो विद्रोहीले देख्दैखेरि धन्य भइन्छ आकृति देख्दा अविग्रो अर्शधारा धर्या छन् निरन्तर कृष्ण कृष्णको उच्चारण छन् स्नेह कस र सम्प्रद्ध भगवानको वात्तल्यको अनुभूतिमै केही धारामा उहाँ निमग्न भए आफ्नो भगवत लोक पुगिसकेको मानसिकतालाई फेरि फर्कालो बाह्य आवरणभित्र ल्याउनु र अनि भगवत कन्ठले बोली स्पष्ट नहुने गरी कम्पित स्वरले प्रभुणको बारेमा बताउनुजी भगवान् कृष्णको साथ समय रहने सौभाग्य पाएर उहाँको लिलाहरूमा चरित्रहरूका सन्दर्भहरूमा घाँसिएर बनाएको छ आज मैले उहाँसँग यो अनुभव गर्नु पर्या छ भनेर हृदय चिनिन्छ मायाबल दर्शयता गृह भीस्मा पस्यु सौभगर्धेत वस्ताश्चर्य भगवान् श्रीकृष्णका श्रीअंगारण करी गईन थे बरू भगवान का श्रीअंग में बस्ना शोभावित भूषण सुंदर वहां रूप द्वारा लीलात स्मरणीय सब भागक सबभन्दा प्रिया आकृतिको दर्शन गराउनु हो त्यसैको अनुभूति सबैलाई दिनु हो फेरि अरूले जस्तै प्रेमसँग भजे तिनीहरूको परम उद्धार भयो नि बिजुजी प्रभु श्रीकृष्ण बुद्ध विरोध गर्नेहरूले पनि त्यही भजनकै भक्तिकै प्रसाद प्राप्त गरे